नाप्त पार्ने खेलमा लागेको जनसङ्ख्या तथा वातावरण दुर्घटना घटाउन बैतनीमा गाडी चालकलाई तालिम दिइने समयमै मूल्य निर्धारण नहुँदा कञ्चनपुरका किसान संस्थमा धान बेच्न बाध्य कालङ्गा हाइड्रो पावरको काम केही दिन पछि सञ्चालन हुँदै भन्सार कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड 87 लाख हजार संकलन ए पचास हजारको प्राण रक्षा षय वस्तु जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले अख्तियार र दुरूपयोग अनुसन्धानका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की लोकतन्त्र का जनसंख्या तथा वातावरण मन्त्री जोशीले हिजो डरलढ्रामा संचारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाह बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको उनी विरूद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको जिकिर गर्नु भएको छ कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेको समेत मन्त्री जोशीले आरोप हो नेकपा संयुक्त महाअभियोगको प्रस्तावको समर्थनमा मतदान गर्ने मन्त्री जोशीले स्पष्ट पार्नु भएको छ महाअभियोगबाट हर्नुभन्दा लोकमानले राजीनामा गरे उत्तम हुने उनको सुझाव रहेको थियो नेपाली काङ्ग्रेस लोकतन्त्रवादी पार्टी भएकोले जनता जनभावना अनुरूप महाअभियोगको पक्षमा आउने मन्त्री जोशीको विश्वास व्यक्त गर्नुभएको छ अर्को प्रसङ्गमा महाअभियोगको प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले संविधान संशोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाइरहेको छ मन्त्री जोशीले असन्तुष्ट मधेस दलको मागलाई सम्बोधन गरेर चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा राख्नुभएको थियो संविधान कार्यान्वयनका लागि तीनवटा निर्वाचन एक वर्षभित्र गर्नु चुनौती रहेको बेला लोकमान लोकमानसंह कार्यकीको मुद्दालाई अहिले भन्दा बढी उचालिएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाउनु भएको छ धनगढ़ी विमानस्थलमा हिजो नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोकमानको मुद्दाभन्दा अहिले संविधान कार्यान्वयनको मुद्दा महत्वपूर्ण भएको भन्दै दलहरूले त्यसमा लाग्नुपर्ने बताउनु भएको छ मोर्चासँग सहमति नजिक पुगिरहेको र सहमतिलाई अन्तिम रूप दिएर केही दिनमै संविधान शोधनको प्रस्ताव संसदमा पेश हुने उहाँले बताउनु भएको छ संविधान निर्माण पछि पनि देशको विकासले गति लिन नसकेको बताउँदै नेता पौडे अब आर्थिक क्रान्तिमा लाग्नु पर्ने बेला आएको बताउनु भएको हो नेपाली काङ्ग्रेसका वरिष्ठ का नेता पौडेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको मुद्दालाई अहिले आवश्यकता भन्दा बढी उचारिएको र चर्चाको विषय बनाइएको आरोप लगाउनु भएको छ धानगढी विमानस्थलमा पत्रकार कुराकानीमा उहाँले लोकमानको मुद्दा भन्दा अहिले संविधान कार्यान्वयनको मुद्दा महत्वपूर्ण भएकाले एउटा व्यक्तिको विषयमा यति चर्चा हुन... बताउनु भएको छ काङ्ग्रेसकै का भातृ संगठनले लोकमानलाई लगाइएको महाअभियोग पारित गराउन माग गर्दै आन्दोलन गरिरहेका छन् भने पत्रकारको प्रश्नमा पौडेलले भन्नुभएको छ समाजका अगाडि कुरा गर्न लजाउने कञ्चनपुरको झलाडी पिपलाडी नगरपालिका दश खल्ला बस्तीका देवा दमाई सामाजिक कार्यमा अग्रसर हुन थालेकी छन् बस्तीमै चार वर्ष अघि गठन भएको घटाल मुक्तहरिया समूहमा आबद्ध भएर उनी समाजका अगाडि खुलेर कुरा गर्न सक्ने भएकी हुन् समूहमा हप्तामा हुने बैठकमा बोल्न सकेपछि अधिकारका लागि सम्बन्धित निकायमा प्रतिनिधित्व गर्दै देवा अगुवा भएर आएकी हुन् समूहमै आबद्ध नहुँदा लाजले कुरा गर्न सक्दैनथे उनीले भनिन् दुःख परे पनि अरूलाई गुहारेर काम गराउनु चुलो चौकामै पुरा दिन बित्यो तर अहिले सबै परिस्थितिको सामना गर्न सक्ने भएको छ समूहमा कुनै बैठकले बोल्न सिकाए पनि बस्तीमा खानेपानी सडक निर्माण र बालबालिकाको बारे बुझ्न यहाँका महिलाहरू अग्रसर हुन थालेका छन् स्थानीय निकायबाट पाउने सेवाका लागि समय समस्या लिएर नगरपालिका कार्यालयमा समेत धाउँदै आएका छौं जानकी दमाईले भन्नुभएको छ बस्तीमा कार्यक्रम लिएर आउने दार्तृ निकायका कर्मचारीसँग समेत खुलस्त रूपमा कुरा राख्ने गरेकाले ती निकायले सहयोग पनि सडक दुर्घटना घटाउन बैतडीमा गाड़ी चालक र सहयोगीलाई यातायात सम्बन्धी तालिम दिइने भएको छ यातायात व्यवसायी समितिको संयुक्त रूपमा गाडी चालक र सहयोगीलाई यातायात सम्बन्धी तालिम दिइने भएको हो यातायात सम्बन्धी नियम ट्राफिक व्यवस्थापन सकारात्मक व्यवहार सम्बन्धी संयुक्त रूपमा यातायात व्यवसायीहरूले तिहार सकिए तालिम दिने तयारी रहेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनु भएको छ सो तालिमका लागि जिल्ला विकास समितिले सहयोग र सहकारी गर्ने समेत बताइएको छ साथै प्रत्येक वर्ष उत्कृष्ट पाँच जना चालकलाई पुरस्कृत गर्ने समेत गरी प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिनुभएको छ चा। चालक र सहचालकलाई यातायात व्यवस्थापन सम्बन्धी तालिम सवारी दुर्घटनामा कमी ल्याउने लक्ष्य राखिएको छ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको संयोजकत्वमा कात्तिक दुई गते बसेको जिल्ला यातायात समितिको बैठकले गाडी चालक र सहचालकलाई तालिम दिन निर्णय गरेपछि यातायात व्यवसायीले तालिम दिने लागेका हुन् टमा सुनियमै मूल्य निर्धारण नहुँदा कञ्चनपुरका किसान सस्तोमै धान बेच्न बाध्य भएका छन् सम्बन्धित निकायले धान बेच्ने समयसम्म पनि मूल्य निर्धारण नगरिदिँदा सस्तोमै बेच्नु परेको किसानहरूले गुनासो गरेका छन् गत वर्ष प्रति क्विन्टल एक हजार धान बेचेका कञ्चनपुरका किसानहरूले यस वर्ष एक हजार धान बेच्न बाध्य भएका छन् धान बिक्रीको सिजन शुरू भए पनि धेरै लगानी र मेहनत गरी उत्पादन गरीको धानको उचित मूल्य नपाएको किसानहरूको गुनासो रहेको छ धान खेतीका बेला महँगो मल खाद प्रयोग गरेर धान उत्पादन गरेका किसानहरू सस्तो पर्दा चिन्तित बनेका छन् एक किलो मल खाद किन्न चारदेखि पाँच किलो धान बेच्नु पर्ने अवस्था भएकाले मलखाद र धानको मूल्य फरकलाई सम्बन्धित निकायले मध्यनजर गर्नुपर्ने किसानहरूले माग गरेका छन् समयमै मूल्य निर्धारण नहुँदा अहिले किसानहरू खेतबाटै धान स्थानीय व्यापारीहरूलाई प्रति केजी चौधदेखि सोह्र रुपियाँमा बेच्न बाध्य भएका छन् मलखाद र सिंचाईमा लाग्ने खर्चको अनुपातमा धानको न्यूनतम मूल्य बाइसदेखि पच्चिस रुपियाँ प्रति केजी निर्धारण गर्नुपर्ने नेपाल किसान पार्टीका संयोजक शिरोमणिओझाले बताउनु भएको छ बझाङको विकट बुङ्गोल क्षेत्रमा काल गाड जलविद्युत आयोजनाको निर्माण कार्य केही दिनपछि थालनी हुने भएको छ विभिन्न दसवटा बैङ्कहरू र केही प्रतिष्ठित व्यापारीहरूको लगानीमा कालङ्गा गाढ जलविद्युत आयोजनाको कामको थालनी हुन लागेको हो स्थानीयहरूको आवश्यकता अनुसार व्यवस्था गरिएको भन्दै कालङ्गा हाइड्रो पावर जनसङ्घर्ष समितिले आपत्ति जनाएको छ बङ बं... बुङ्गल क्षेत्रको सुनकुडा र बाँझ गाविसमा निर्माण हुन गइरहेको कालङ्गा हाइड्रो पावरको काम सञ्चालन हुन लागेपछि स्थानीयका आवश्यकताहरूको व्यवस्था गरिएको भन्दै केही स्थानीयहरूले आपत्ति जनाएका छन् स्थानीयवासी एकातिर र सरकार र कम्पनी बीच भएको सहमतिसँग बेखबर रहेको कालङ्गा हाइड्रो पावर सङ्घर्ष समितिले जनाएको छ कालङ्गा हाइड्रो पावर निर्माणको योजना लागू गर्दा हुने वातावरणीय असर पर्ने भन्दै सर्वसाधारण व्यक्तिहरू चिन्तित बनेका छन् गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड सतासी लाख पचास हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ यो भन्सार कार्यालयको लक्ष्य भन्दा झण्डै करोड आठ लाख चौध हजार रुपियाँले बढी हो भन्सार कार्यालयले चालु आर्थिक का वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको तीन महिनामा तिन करोड उना असी लाख छत्तिस हजार रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो गड्डा चौकी भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा एक करोड चौसठी लाख दुई हजार राखिएकोमा एक करोड उनाख एकाउन्न हजार राजस्व असुली गरेको छ एक सय उना भदौमा एक करोड़ चौसठी लाख चार लक्ष्य राखिएकोमा एक करोड़ अडसठी लाख पन्ध्र हजार राजस्व असुली गरेको छ जुन लक्ष्य भन्दा एक सय तेइस दशमलव दुई चार प्रतिशतले बढी हो यसै असोजमा एक करोड अठार लाख अन्ठानब्बे हजार लक्ष्य राखिएकोमा दुई करोड उनान्चास लाख चौरासी हजार असुली गरेको छ जुन लक्ष्यभन्दा दुई सय उनातिस दशमलव नौ नौ प्रतिशतले बढिरहेको हो डासुलाको मार्म क्षेत्रमा रहेको गुल्जरसाथ गोलजरका गणेश सिंह ठगुन्ना अहिले छोराको प्राणरक्षाका लागि हार मागिरहेका छन् उहाँको चौध वर्षीय छोरा हेमन्त ठगुन्नालाई केही महिना अगाडि ए प्लास्टिक एमिनिया रोग लागेपछि उपचारको लागि सहयोग मागिरहेका हुन् छोरा बिरामी भएपछि उपचारका लागि काठमाडौँ लगेका उहाँका बुवा गणेश सिंह ठगुन्नाले भन्नुभयो चेक गराउँदा छोरालाई ए एमिनिया रोग लागेको थाहा भएको हो शरीरमा रहेको बोनम्यारो अर्थात् हाडेमासी ने रगत उत्पादन गर्न न सकते रोगला ए प्लास्टिक एमिनिया भन्ने गरिन्छ उक्त रोग लागेपछि शरीरमा रगत उत्पादन बन्द हुने गर्दछ गाउँमा रहेको दुर्गेश्वरी माविमा कच्चा नौमा अध्ययनरत हेमन्तलाई गत वर्षदेखि रोगका लक्षण देखा पर्न थालेका हुन् काठमाडौँमा रहेको सिभिल अस्पतालमा उक्त रोगको निदान भएको हो तर पैसा अभावमा उपचार हुन सकेको छैन चिकित्सकहरूले उपचारका लागि बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने तथा पच्चिसदेखि तिस लाखसम्म उपचारमा खर्च लाग्ने बताएपछि पैसा अभावमा उपचार बिना नै उहाँको परिवार घर फर्केका छन् बालकको शरीरमा रगत नयाँ रगत उत्पादन नहुने भएकाले बेला बेलामा उहाँलाई रगत दिनुपर्ने बाध्यता रहेको छ डडेला जिल्लाको आवधिक जिल्ला विकास योजना निर्माणका लागि सञ्चालित गोष्ठीको दोस्रो दिन हिजो सहभागीहरूले जिल्लाका समस्या तथा सवालहरूको विश्लेषण गरेका छन् विभिन्न विषयगत समूह मार्फत समस्या तथा सवालहरू तत्कालीन असर अन्तर्निहित कारण मूल कारणहरू समाधानका सम्भावित उपायहरू र समाधानका लागि लिइनुपर्ने मुख्य मुख्य रणनीतिहरूका विषयमा समूहगत छलफल सम्पन्न भएको छ आर्थिक सामाजिक पूर्वाधार वन तथा वातावरण संस्थागत स्रोत तथा क्षमता र संसार समूह गरी छुट्टा रूपमा जिल्लाका समस्या तथा सवालहरूको विषयमा विश्लेषणमा लागि डरधुरा जिल्लाको आवधिक जिल्ला विकास योजना निर्माण गरिरहेको छ मकवानपुरको हेटौटा पाँच रहेको नापी कार्यालयको भवनमा बुधबार दिउँसो भएको आग लागिले चालिसजना घाइते भएका छन् नाटी कार्यालयमा आगो लागेपछि दुई तीन तला हाम फाल्दा घाइते हुनेको सङ्ख्या चालिस पुगेको छ घाइते मध्ये बिसजनालाई हेटौडा अस्पतालमा चौधजनालाई अर्थोपेडिक अस्पतालमा पाँचजनाको चुरे हिल अस्पतालमा र गम्भीर घाइते एकजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायब परीक्षक बामदेव गौतमले बताउनु भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ मौ... मौ... आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ नाशाह बन्दै लोकतन्त्र नै समाप्त पार्ने खेलमा लागेको जनसङ्ख्या तथा वातावरण मन्त्री जोशीको आरोप कार्कीको मुद्दालाई आवश्यकता भन्दा बढी उचालिएको काङ्ग्रेस नेता पौडेलको भनाइ अधिकारका लागि कञ्चनपुरका दलित र महिला अग्रसर हुँदै सडक दुर्घटना घटाउन बैतणीमा गाडी चालकलाई तालिम दिइने समयमै मूल्य निर्धारण नहुँदा कञ्चनपुरका किसान सस्तोमा धान बेच्न बाध्य कालङ्गा हाइड्रो पावरको काम केही दिनपछि सञ्चालनमा हुँदै र गड्ड चौकी भन्सार कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड सतासी लाख पचास हजार रुपियाँ राजस्व सङ्कलन ए प्लास्टिक एमुनिया रोगले ग्रस्त बालकको प्राणदक्षका लागि सहयोग गर्न पीडित परिवारको आग्रह प्रविधि सहयोगी रेडियो सा। बेला आशीषी